जीवन के हो जिउनु के हो भनी साध्य छैन पीडासँगै कति रो कहीँ साध्य छैन ढुङ्गालाई माटाको भर माटालाई ढुङ्गाको भर आफ्नो भर खै त अब खोजी साध्य छैन आफ्नो भर खै अब खोजी साध्य छैन हजुर जीवन के हो जिउनु के हो भनी साध्य छैन पीडासँगै कति रो कहीँ साध्य छैन जीवन यस्तै छ जीवनका हरेक अवयवसँग जीवनका हरेक पहलसँग चाहिँ हिँड्न जान्नुपर्छ मान्छेले जीवनका हरेक घटनासँग चाहिँ हामीले अगाडि यदि सँगै बढेर चाहिँ जान सक्यौँ भने मात्र जिन्दगीको मिठास त्यहीँनिर भेटिन्छ यस्तै यस्तै भावना समेटिएको यो सुलित मुक्त खराबसँगै नमस्कार अनि हार्दिक हार्दिक साङ्गीतिक स्वागत एवम् रात्रिकालीन न्यानो साङ्गीतिक अभिवादन व्यक्त गर्दछु कार्यक्रम मजिर को पर्खाई में बसिराख्त तमाम तमाम प्रिय आदरणीय श्रोता स्रष्टा म तख दुख एवं भावनात्मक सहयात्री मित्र नरेन्द्रराज उपाध्याय समर्पण को तर्फवा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 त्यसै गरी कैलाली पहलमानपुरमा रहेको रेडियो मनको मझेरी एकानब्बे मेगाहर्ज र बझहाङ चैनपुरमा रहेको रेडियो सेती 93.6 थ्री पोइन्ट सिक्स मेगाहर्ज मार्फत एकैसाथ तपाईँको राष्ट्री बस्तीमा अर्थात् रेडियोको तरङ्ग मार्फत तपाईँको छेउमा भएको रेडियो सेटमा चाहिँ से गुन्जने प्रयास गर्ने गर्छौँ आज पनि यही रातले आत्मसात गर्दै तपाईँका कथा तपाईँका कहानी र तपाईँका संस्मरणसँग हातेमालो गर्न फेरि आइसकेका छौँ त्यसैले करीब करिब चालिस पैँतालिस मिनटसम्मको तपाईँको मिठो निद्रा सुत्टुक्क सापट्टि दिएर भए पनि पूरी अवधिभरि सुनि साथ दिनुहोला यही आग्रह गर्दै तपाईँ कार्यक्रममा चाहिँ तपाईँका कथा संस्मरण पठाएर हामीसँग आवाजै मार्फत मात्र भए पनि सहयात्रा गर्न चाहनुहुन्छ भने कार्यक्रममा जाँडी इमेल ठेगाना एनआरयुएस वान टू थ्री पेजमा चाहिँ मझेरी अथवा नरेंद्र उपाध्याय सर्च कर हमी का सलाह सुझाव र प्रतिक्रिया साथ कथी पठाईदा यही आग्रह करते ये तब संपूर्ण को स्वागत स्वरूप कार्यक्रम मझेरी को प्रथम सांगीतिक भारस्वरूप एवं गीत तब मिश्रो निक्क पुराना सदाबहार गीत रह गोपाल स्वर्मा एटा मचे मैया करकर्द जिंदगी में ये ये एट मंच को माया लिखती फर पर दिंदगी मोटा मंच को माया लिखती फर परद जिन्दमा शिशिया मको शिशिरमको चार छ पुस् भन्डार सिको रातमा पनि बल्द छि श्रोता पक्की एटा मचे मयाले नरक पर्ची को यात्रा में हिड़ाखे कोई न कोई कतई न कतईसग अलिकति हिमछिम भेक होलिकति से मया बसेक साये उ जानेर हो नजानेर हो कसला था दिए हो नदी होया भाग मन भिद्र हो यदि तई त्यो मायालाई मनमा उब्जिएको मायालाई चाहिँ सही सदुपयोग गर्नुभयो सही रूपमा प्रयोग गर्नुभयो भने त्यो मायाले तपाईँको संसार बसाउँछ त्यो मायाले तपाईँलाई कल्पनाको संसारमा जिन्दगीको संसारमा रमाउन सिकाउँछ र यदि त्यही मायाको तपाईँले दुरुपयोग गर्नुभयो भने तपाईँको संसार बसाउने होइन कि तपाईँको बन्न लागेको घर तपाईँको संसार उजाडिदिन्छ यस्तै भावना समेटेको गीत तपाईँ माझ राखेको छु तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँहरू अहिले कार्यक्रममा जेरिसिराख्नु भएको छ र म तपाईँको साथमा सा तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री मित्र नरेन्द्र राज उपाध्याय समर्पण छु तपाईँ पनि कार्यक्रममा आफ्ना कथाहरू पठाएर आफ्ना संस्मरण पठाएर हामीसँग सहयात्रा गर्न चाहनुहुन्छ भने कार्यक्रम मजरी रेडियो धनगड़ी 9.5 दशमलव पांच मई गाज विशाल नगर धनगढ़ी वाईमे ठेगाना एनआरयूएस वन टू थ्री एट जीमेल डट कम रेसबुक में हमी का सलाह सुझाव दिन सकू मानव जीवन जीवने क्रम आई पतिपय आरोह अवरह उतार चढ़ाव को संगाल हो कार्यक्रम मेरी जीवन जीवने क्रम में थुप्री कि घटनाक्रम संग सहयात्रा करी घटना कहले चैतमास को खडेरी बनेर आँसन् कहीं भदौ को भेल बनेर आ रही पुष्प आग को कट्यांगड़े जाड़ो बने आँसन यस्त यस्ते जिंदगी बीती रहो जीवन भोग पल्लाई तैं शब्द में को हमी जस्ता कोल स्थान दिने ग कार्यक्रम मझुरीमा आज पनि यस्तै दुईवटा कथा प्राप्त भएका छन् अनिता खड्काको अधुरो सपना अनि सूचना तिमेल सेनाको विवादित सम्बन्ध हजुर ढिला नगरिकनै कार्यक्रममा यतिखेर भने सुरुमा अनिता खड्काको अधुरो सपनालाई स्थान दिन्छु अधुरो सपना यसरी सुरु हुन्छ म मात्र बाँचेर मेरो सफलताको कुनै महत्त्व रहँदैन अबदेखि यस्तो कथा सुनाउन छाडिदेऊ ल मन नै गरौँ भएर आयो यति धेरै माया गर्छौ कारण तिमी मलाई गर्छौ नि सायद नजिक भएको भए तिमीले मेरो मायाको अनुभूति गर्ने थियौ यस्तै कुराले काया र करणबीचको माया दिन प्रतिदिन बढिरहेको थियो दुवैजना आफ्नो काम सकिएपछि रातभर घन्टौँसम्म फेसबुक र फोनमा कुरा गरेर समय बिताउने गर्थे एक दिन तरण घर के घरक लैंडलाइन गफ करो महीना फोन को बिल घर में बढ़ी आए रण का बाबा सब मोबाइल को प्रयोग कम करना पो था भाण आपको हाँसो खप्न न सके का सुनाई खूब हाँस कायानी करण को हाँसोमा हाँसो थपीदक थी फोटो में मुबई ने एक अर्ला का देखा का काया फोटो में करण को मुस्कान देखकर लट्ठ रत अनि फोनमा उसको आँसो सुन्दा अझै मुग्ध बन्थे करणको मायामा करण पनि कायाको ज्ञानीपनमा लठ्ठ पर्थ्यो नाम नै राखिदिएको थियो ज्ञानी मान्छे हरेक कुरा सेयर गर्ने उनीहरू बिहानदेखि साँझसम्मको समय तालिका एक्ले अर्कालाई सुनाउने गर्थे दुवैजना व्यस्त पनि थिए करण त्रिभुवन विश्वविद्यालयबाट मास्टर सकेर आफ्नै घर धान फर्केको थियो भने काया प्युठानको सानो गाउँबाट पोखरामा नर्सिङ पढेर उतै जागिर गर्दै थिए ण दांगमे कलेज र और स्कूल में पढ़ाने काम करने गर काया पोखरामा नर्सिंग पेशा अंघाल्द थीं दुबईले विवाह को मीठो सपना देखे का मा कसे भाँ भाँ थे गांव घर में कस को विवाह भरण काया हम बीहे कहीं हो प्रश्न करते का अब छिट्टी भेजे करणला जवाब दिन्थी दुबईले विवाह पी जीवन और भविष्य को बारे में योजना बुंद जीवन लंगीन काया आफ्नो घर प्युठान गएको बेला दुबईले पहिलोपटक एक अर्कालाई भेटेका थिए भेटमा उनीहरूले केवल एक्ले अर्कालाई देखादेख गर्न मात्र पाए त्यही दिन नै काया पोखरा फर्किनुपर्ने भएकाले उनीहरूबीच प्रेम वार्तालाप गर्न समयले साथ दिएन करणले कायालाई राम्रोसँग भेट्न पनि नपाएको गुनासो महिनौसम्म गर्यो भौगोलिक रूपमा करण र कायाको दुरी धेरै टाढा भए पनि आत्मीयता र मायाले दुवैलाई सधैँ आफैसँग भएको महसुस गराउँथ्यो फोनमा एक अर्कासँग झगडा अनि उति नै खेर फेरि माया साँटासाट गर्ने उनीहरू कैयौँ दिन रिसाएर फोनमा र फेसबुकमा नबोलिबस्थे तर काया सम्बन्धलाई बनाउनका लागि फेसबुकमा करणलाई देख्ला देख्न साथ टुस्तो म्यासेज गर्थे के छ खबर तुरन्त जवाफ आउँथ्यो ठिक छ अनि तिम्रो फेरि कुराकानीको सुरुवात हुन्थ्यो दुवैले माफी माग्दथे र आफूले ती दिनमा कति धेरै याद गरेको भन्दै अबदेखि झगडा नगर्ने प्रतिबद्धता गर्थे करण में संबन्धला नि निभ खुबी न। उनी उन्हींया सबला गर्थे तर संबंध निभाने तेजी सीपालू ते थेन करण औपचारिकता में विश्वास नगर्ने ये कहोरो मिजाज का थी तर का संबंध लूर्ण थीं तेल करण काया जिम्मेवार समझिथे उ बीच को प्रेम प्रगाढ़ बंद थी हर एक चीज को दुबईला धेरे ख्याल होया करणलायाथिन् तर कहिलेकाहीँ कर्णमा आएको 81 परिवर्तनले कायालाई आफ्नो सम्बन्ध कतै दुई दिनको घाम छाया हुने त होइन भन्ने पिर हुन्थ्यो तर कायाको प्रेममा कुनै स्वार्थ थिएन कायालाई करणलाई पाउनु नै पर्ष भन्ने पनि थिएन यदि विवाह भएन भने पनि माया भने करणलाई नै गरिरहन्छु भन्ने लाग्थ्यो दुवैले यसरी प्रेममय दिनहरू बिताइरहेका थिए एक दिन कलेजको कामले पोखरा जाने अवसर जुट्यो दोस्रो भेटमा दो जना भेटका लागि आतुर थिए दस बजे दुवैजनाले भेट्ने निधो गरे करणले आफू खाना खान कायाकै रूममा आउने बताएपछि कायाले खाना बनाएर रा राखेकी थिइन् एक्ले अर्कालाई खाना खुवाउने मिठो सपना पुरा हुने दिनको प्रतीक्षा समाप्त भएको महसुस कायालाई हुँदै थियो करण आउने भनेपछि हतार हतारमा खाना तयार गरेर रा राखिन् उनलाई लिन सोकसम्म गइन् दुवैजनाको भेट भयो काया खाना नखाई नखाइकन करणसँगै खाना खाने प्रतीक्षा गरेर बसेकी थिइन् तर तर करण साथीहरूसँग बाहिरै खाना खाएर आएको भन्दै कायाको खानाको प्रस्तावलाई नकारी दिए एकछिन मनखिन्न बनाइन् कायाले पनि धेरै समयपछिको भेट दुवैजनाले एकअर्कालाई खुब माया गरे करण साथीहरूले पर्खिरहेको भन्दै कोठाबाट निस्किएर साँझ खाना खाने प्रतिबद्धता जनाए साँझ भइसकेको थियो करण खाना खानाका लागि आउने कुरा भएकाले उनको फोन नआएपछि कायाले आफैले फोन गरिन् कता सो करण खाना खायौ उनले जवाब दिए म साथीहरूसँग छु कायाको लागि करणसँगको भेटले अझै बढी आत्मीयता र माया बढेको अनुभूति गर्दै थिइन् सधैँ जसो काया आफ्नो काममा व्यस्त भइन् जाने बेला करणको फोन आउँछ होला भन्ने प्रतीक्षामा थिइन् फोन नआएपछि उनले आफैले फोन गरिन् करण कता हो तिमी उनले जवाब दिए म बस पार्क घर जान लागेको कायाले शोभयात्रा भन्दै निराश भएर फोन राखिन। कायालाई कता कता मनमा ठेस लागेको जस्तो भयो जाने बेलासम्म पनि करणले उनलाई जाँदैछुसम्म पनि नभनेकोमा आफैसँग गुनासो गरिन। उनलाई करणले आफूप्रति गर्ने माया कम भए जस्तो भान हुँदै थियो दिन बित्दै थिए कायाले करणलाई फोन गर्दा करणले कायाको फोनलाई वास्ता गर्न छाडिसक्यो करणको व्यवहारमा आएको परिवर्तनले उनी अचम्ममा थिइन् साँझप कायाले करणलाई फोन गरिन, किन करण तिमी परिवर्तन भएका छौ नि मबाट के गल्ती भएर तर करणले कायालाई आफ्नो बाटो लाग म बिहे गर्दैछु भन्दै अरू कुरा गर्नै चाहेन कायाको बोली नै अवरुद्ध भयो उनले केही प्रतिक्रिया नै नदिए फोन राखिन् काया सम्बन्धलाई राम्रोसँग बुझ्थिन् जबरजस्ती सम्बन्ध गाँच्नु बालुवामा पानी हाल्नु जस्तै लाग्यो र करणले गरेको निर्णयलाई आत्मसात गर्दै आफूलाई पनि खुसी बनाइन् उनी करणसँग बिताएका हरेक दिनलाई सम्झेर बस्थिन् र केही समयपछि कायालाई आफू गर्भवती भएको थाहा भयो करणलाई फोन गरिन् उनलाई थाहा थियो करणको जवाब के हुनेछ तर पनि त्यो कुरा करणलाई नभनी बस्न उनको मनले मानेन करणलाई फोनमा आफू गर्भवती भएको र हामीबिचको मायाको सिनो उनको पेटमा हुर्काउँदैछ भन्ने जानकारी दिइन् करणले कायालाई गर्भपतन गर्न सल्लाह दिए तर काया भने यो पक्षमा थिएनन् ठिक छ कारण तिमीले स्वीकार गर्न सक्दैनौ भने हामी बिचको प्रेमको नासोलाई पेटमै भ्रूण हत्या गरी मलाई हत्यारा पनि नबनाऊ म मा, हाम्रो मायाले जन्म दिनेछु उनको पेट दिनानुदिन बढ्न थालिसकेको थियो समाज र उनको अफिसमा बिहेनी नगरी गर्भवती भएको भनेर उनको बेज्जत गर्ने मान्छेको कमी भएन घरमा पनि उनको परिवारलाई थाहा भयो परिवारबाट पनि उनी तिरस्कृत भइन् अन्तत भारतको बेङ्गलोरमा जाने निर्णय गरिन् त्यही काम गर्न सुरु गरिन र मायाको नासोलाई बाबुबिनाले जन्म दिइन् काया करण भनी नाम राखिदिन् छोराको छोरो ठुलो हुँदै थियो ऊ स्कुल जान सुरु गरेको थियो ठुलो हुँदै जाँदा उसलाई सबैले सबैको बाबाले स्कुलमा पुगाउन र बिदाको दिनमा घुम्न गएको देख्दा बाबाको माया र साथको आवश्यकता महसुस गर्न थाल्यो अनि जित्ति गर्न थाल्यो मेरो बाबा खोइ कायासँग त्यसको जवाब थिएन फ्रेम फ्रेमभि रहेको करणको तबिरलाई तिम्रो बाबा भनेर ढाँदै आइरहे कि कायालाई छोराले यसपालि जसरी भए पनि बाबासँग भेट्टाउने जिद्दी गरेपछि उनी नेपाल फर्कन बाध्य भइन् करणकै घर नजिकै कोठा भाडामा लिएर बस्न थालिन् अनि करणले पढाउने स्कुलमा छोरालाई भर्ना गरिदिन् करणले कायालाई देख्न साथ एकछिन हेरेको हेरै भए दुवैजना स्तब्ध भए अफिसको वातावरण नै सुनसान भयो एकैछिनमा करणकी छोरी बाबा भन्दै आइपुगिन् दुबै फेरि आफ्नो अवस्थामा पुगे करणले कायालाई बस्नका लागि भने उनी उनकै अगाडि रहेको सफामा छोरो कायाकरणलाई च्यापेर बसिन् अनि आफू आफ्नो छोरोको भर्ना गर्न आएको भनिन् करण अचम्ममा परे छोरा कायाकरणको भर्ना भयो उनी फर्किन् साँझ कोठामा आएर छोरालाई करण तिम्रो बाबा भएको बताउँदै छोराले उसको छ वर्षको उमेरसम्म बुझ्न सक्ने सबै कहानी भनिन् काया करण सानो भए पनि कायालाई धेरै बुझ्ने गर्थ्यो उनले तिम्रो बाबा करण सर हो तर तिमीले उनलाई मनमनै मात्र बाबा भन्नुपर्छ बाहिर तिम्रो बाबालाई थाहा हुनुहुँदैन बाबुभन्दा छोरो मन्जुर थिए मन्जुर भएको थियो भोलिपल्ट उनी छोरालाई लिन आउँदा करणले कायासँग कुरा गर्न खोजे अनि सोधे तिमी कहाँ थियौ न कुनै खबर तिमी एक्कासी हरायौ त मैले तिमीलाई बिहेमा बोलाउन कति खोजे तिमी न तिमी फेसबुकमा भेटियो न फोनमा नै सम्पर्क हुन सक्यो कायाले परिस्थिति नै त्यस्तै भयो भन्दै कुरालाई अन्तै मोडिदिन् करणले आफूले बिहे गरेको र पाँच वर्षको छोरी रहेको र खुसी रहेको भन्दै गर्दा कायाले ढिलो भए पनि बधाइदिइन् करणले कायासँग आफूले गरेको गल्तीको माफी माग्दै भन्न थालेन् काया म त्यति बेला परिवारको दबाबमा थिए त्यसले तिमीलाई त्यो अवस्थामा स्वीकार्न सकिन सरी काया मुसुक्क हाँस्दै केही नबोली त्यहाँबाट हिँडिन् छोरा आफ्नो बाबा करणलाई भेटेको दिनदेखि बाबाको कुरा गरेर कायालाई दिक्क बनाउन थालेको थियो हरेक कुरामा छोराले प्रश्न गरेको देखेर कहिलेकाहीँ उनलाई रिस उठ्थ्यो अनि छोरालाई तिमी आफ्नो बाबा जस्तै जित्दैछौ भन्दै आफ्नो अङ्गालोमा कस्तिन् ती दिनहरूमा छोरा खुसी भएको देख्दा करणको नजिकै बसे पनि कुनै गुनासो थिएन कायालाई छोरा पढ्नमा धेरै अब्बल थियो र कहिलेकाहीँ पढ्नका लागि करणको घरमै पुग्ने गर्थ्यो करणले परिवारका हरेक सदस्य विशेष गरी बा बाबा आमासँग धेरै नजिक थियो कायाले पनि त्यही हस्पिटलमा काम गर्न सुरु गरेकी थिइन् कहिलेकाहीँ उनको नाइट ड्युटी पर्दा छोराकरणकै घरमा गएर सुत्ने गर्थ्यो बाबाको मुख हेर्ने दिन परेको थियो कायालाई छोरा काया, काया करणले जिद्दी गर्न थाल्यो आज म बाबालाई हग र माया गर्दै ह्याप्पी फादर्स डे भनेर विस गर्छु ल मामु उनी शून्यतामा हराइन् मुखबाट कुनै शब्दहरू निस्केनन् छोरा कायाकरण पनि आखिर जिद्दी करणकै छोरा थियो ड्रइङ पेपरमा करणको तस्विर बनाएर ह्याप्पी फादर्स डे लेखी छाड्यौ अनि स्कुलमा करण भएको कोठामा गएर उनलाई आफूले बनाएको तस्विर दिँदै ह्याप्पी फादर्स डे भन्यो करण त्यो तस्विर देखेर अचम्म परे कुनै कलाकारले बनाएको तस्विरभन्दा कम थिएन उनले प्रश्न गरे मेरो तस्विरमा तिमीले ह्याप्पी फादर्स डे चाहिँ किन लेखेको नि छोरा कायाकरण पनि जवाफ दिन सिपालु थियो र भन्यो टीचर पनि त फादर नै हुनुहुन्छ नि होइन सर करण मुसुक्क कासे र स्मार्ट वाय भन्दै धन्यवाद भने तर छोरा करणलाई बाबाको अँगालोमा भेरिएर माया गर्ने वर्षौँदेखिको चाहना थियो अनि करणलाई भनी छाड्यो के म हजुरलाई हक माया गर्न सक्छु <laughs> करणले हस भन्दै गर्दा ऊ करणको अँगालोमा बाँधिएर माया गर्न थाल्यो साजा खुसी हुँदै कायालाई अंगालो हाल्दै मामु आज मैले बाबालाई माया गरे नि बाबाले पनि मलाई माया गर्नुभयो म आज आफूलाई लक्की भएको अनुभूति गरेको छु मामु आज मेरो सपना पुरा भयो छोरालाई यसो भनिरहँदा कायाका आँखाबाट करणको माया छलछिएर आयो उनले छोरा कायाकरणका अगाडि वर्षौँदेखि लुकाएको करणको माया त्यो दिन भने आँसु भनी उनको आँखाबाट निस्कियो यत्तिकैमा छोरा कायाकरणले कायालाई प्रश्न गरे मामु के हजुर बाबालाई माया गर्नुहुन्न उनले जवाफ दिन चाहिनन् र भनिन् बाबु अब सु त तर जिती छोरा कायाकरणको अगाडि जवाफ नदी उम्कन सकिनन् र भनिन् म तिम्रो बाबालाई माया गर्छु र गरिरहनेछु काया बिरामी थिइन् जुन कुरा उनले छोरा कायाकरणलाई लुकाएकी थिइन् मुटुको रोगी उनी अब केही दिन कि पाहुना मात्र थिइन् अकस्मात उनी बिरामी भइन् हस्पिटल भर्ना भइन् काया बिरामी भेदी कायाकरकरण के स्कूल जान छोड़ी सकते धरें दिन भाग उण का बाबा मम्मी कायाकरण धर दिनसम उ घर में नई गुनासो करणसंग सोध स्कूलब काया फोन गयो तर फोन छोरा कायाकण के उठाए रामू बिरामी भैया स्कूल न आएक बताए पी उर्ना भे हस्पिटल पुगे कायासिजन दिद राखी थी रोलना का अनुमति थे तर कायाले एकछिन डाक्टरको अनुमति लिँदै करणसँग कुरा गरिन् र आ आफू अन्तिम अवस्थामा रहेको र छोरा करणलाई तिम्रो जिम्मा लगाउँछु किनकि ऊ तिम्रै छोरा हो मैले तिम्रो अनुपस्थितिमा हामी दुवैको माया दिने अनेकौँ प्रयास गरेँ तर उसलाई तिम्रो मायाको अभाव सधैँ खड्किरह्यो करण अब तिमीले त्यो पुरा गरिदिउ करणलाई कायाको त्यो अवस्था र उनको त्याग देखेर आँखाहरू रसाउन थाले उनले, उनले काया उनले कायालाई काखमा रुँदै कायाको हात समात्र माफी माग्न थाले तर कायाले प्रतिक्रिया दिन छाडिन् र यस धरतीबाट सदा सदाका लागि विदा भइन् छोरा कायाकरण कायाको मृत शरीरलाई अँगालो हाल्दै रुन थाल्यो सबै मानिसको जमात लाग्यो सबैलाई सानो बालक कायाकरण टु्रो भयो भन्दै गाई गर्न थाल्यौँ करणका बाबा मम्मीले कायाकरणलाई घरमा ल्याए र उसको सामानहरू राख्दै गर्दा रातो डायरी फेला पऱ्यो जसमा कायाले सबै कुरा लेखेकी थिइन् करणका बाबा मम्मी आफ्नो छोरा करणले गरेको गल्तीप्रति नाति कायाकरणसँग माफी मागे र अङ्गालोमा धेरै करणले पनि छोरासँग माफी मागे र आफू तिम्रो बाबु भन्न लायक नरहेको बताए तर छोराले आफू करणको छोरा भएकोमा गर्व गरेको बताउँदै आई लभ यु बाबा भन्दै अँग्घालोमा हाल्यो रात परिसकेको थियो कायाकरण माथि छतमा उभिएर आकाशमा चम्किरहेको तारालाई हेरिरहेको थियो करण पनि छोरालाई खोज्दै कायाकरणको छेउमा गएर उभिए छोरा कायाकरणले आकाशमा चम्किरहेको तारालाई देखाउँदै करणलाई भन्यो बाबा ऊ त्यो ताराबाट मामुले मलाई र हजुरलाई हेर्दै हुनुहुन्छ र मलाई हजुरसँग देखेर खुसी भएर चम्किरहनु भएको छ यसरी सधैँ त्यो तारामा म मामु हजुरलाई भेट्नेछु गुड नाइट मामु खाको अधुरो सपना शीर्षकको यो संस्मरणसँग यो आवाज मिसाएका छौँ तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँहरू अहिले सुदूर पश्चिमका चारवटा रेडियोहरू रेडियो धनगढी नब्बे दशमलव पाँच मेगा हार्ज गरी कैलाली पहलमानपुरको रेडियो मनको मझरी एकानब्बे मेगा कैलाली लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाज एक सय र बझाङ चैनपुरको रेडियो सेती 93.6 थ्री पोइन्ट सिक्स साथ मार्फत एकैसाथ कार्यक्रममा झेरी सुनिराख्नु भएको छ अनि म छु तपाईँको साथमा तपाईँको सुख दुःख एवं भावनात्मक सहयात्री नरेन्द्र उपाध्याय समर्पण कार्यक्रममा ढिला नगरिकन अर्को कथालाई स्थान दिन्छु सूचना तिमीले कथा विवादित सम्बन्ध यसरी सुनिन्छ माई माए देव तिम्रु तिल मिरला मेरो मन को बातो गरी जिंदगी माए देव तिम्रुद मौला मैले तिमीलाई सम्झेको छैन मैले तिमीलाई भुलिसकेँ भूतपूर्व गर्लफ्रेन्डलाई उत्तर पठाउँछु भर्खर बनेकी गर्लफ्रेन्ड मसँग टाँसिँदै मोबाइल मात्र चलाएको भने झरको मान्छे म मा उसको हात सुमसुम्याउँदै सुप्चाप बस्छु ऊ मेरो काँधमा टाउको अड्याउँछे नयाँ गर्लफ्रेन्ड बनेको दुई दिन भयो उसको नाम सहेली हो ऊ मेरो प्रेमी बन्नुमा ठुलो कहानी छैन पहिलेको गर्लफ्रेन्डसँग ब्रेकअप भएपछि मदिरापानको सेवन मेरो दैनिकी भन्छ साथीहरूसँग रु बसेर रुनु राति अब घर फर्कनु काम र परिवारको व्यवस्था गर्नु मेरो दैनिकीसँग यी क्रियाकलापहरू जोडिन्छन् सुरुमा गर्लफ्रेन्ड भुलाउन गरे निरन्तरताले बानी पर्यो यी गतिविधि मैले मन पराएर गरेको होइन छुटकारा खोज्दा साथीले उपाय दियो बिसलाई बिसले मार्छ भनेर अनि मैले प्रेमचोटको औषधी खोजी गरेँ फलस्वरूप नयाँ गर्लफ्रेन्ड सहीले फेला पारे सहिले सुन्दर छे मेरो अफिसमा काम गर्छे कम बोल्छे उसका सुन्दर नयनले जहिल्यै केही बोलिरहे जस्तो लाग्छ अझ मुख्य कुरो भनेको ऊ मेरो पहिलेको गर्लफ्रेन्ड जस्तै छ उसको शारीरिक बनौट र बोलीले म कतिपटक झुक्किएको छु कतिपटक मैले पहिलेको गर्लफ्रेन्डको नाम सीमा भनेर बोलाएको छु तर ऊ यो नामको खोजी खबर गर्दिनँ किन अरूको नामले बोलाएको भनी रिसाउँदिन त्यसैले त मलाई सहिलै मनपर्छ किनकि सहिले मेरो मार्मिकतालाई मार्दिन उसले मलाई म बनिरहन दिन्छे सहिलीसँग उसको डेटिङ उधौरी जान्छु म सहिको हात समाउँछु ऊ मेरो चिसो हातलाई दुई हाततिर गर्छे र सच्चा प्रेमी रहेको बताउँछे सच्चा प्रेमी हुन त व्यवहार फेर्नुपर्छ चिसो हात छामेरो हुँदैन नानु म सहिलाई सुझाव दिन लाग्छु आफूले दिन लागेको सुझाव आफ्नै लागि एटम बम ठाने चुपचाप हिँडिरहन्छु शिशु हावा मलिन सूर्यप्रकाश सितले भरिएको बोटानिकल गार्डनमा हामी एकान्त खोज्छौँ पोखरी माथि रहेको सौरको एक छेउमा बस्छौँ सहेली मेरो काँधमा उसको माथ राख्थे म मा कपाल सुमसुम्याउँछु सहेलीले बिना प्रतिवाद कपाल चलाउन दिन्छे योदेखि मलाई सीमाको याद आउँछ सीमालाई कपाल चलाएको मन पर्दैन थियो ऊ भन्थे अरू जे घर कपाल नचलाऊ म पनि उस्तै अट्टिर थिएँ उसको कपाल चलाइरहन्थे ऊ मेरो कपाल तानेर उठ्थे र भन्थे जाउँ अब तिमीसँगको कहिल्यै बोल्दैनौ कट्टे, <laughs> म सुपचाप उसको पछि पछि लागिरहन्थेँ माफी मागिरहन्थे ऊ मलाई कपाल नसमात्ने कबुल गराउँथे र बल्ल शान्त हुन्थे सी सहेली सीमाको ठीक विपरीत छिन् उसलाई चल्न रिसाउन फकाउन आउँदैन त्यसले त हाम्रो पहिलो डेटिङ हात समाति हिँड्दा अफिसको कुरा गर्दा सिद्धिन्छ मिंचु मैं उस चिन्न बाकी मैं जान बाकी सहेलीला मैं जी जान खोजे उत्ती भिउ पा सकल नरम हो बफ पी उ अपत्यारिला बानी हरू, मेरा लगी पहाड़ बन जिसरी उ नाम सहेली सहेली थी होली सहेली थी उसेगरी यी दुई महीना सुशील सहेली रोमटिक सहेली बनेकेंथी भ म फेरि रोमियो बन्न थालिसकेर उनीहरूको कुरा सही हो सहिलीसँग नभेटेको दिन मलाई दिन जस्तो लाग्दैन ऊ मेरो दिनचर्याको हिस्सा भनिसकी ऊसँग म जति नजिक बन्दैछु उति सीमा मेरो मानसपटलमा छाइरहन्छे अन्जानमा म उनीहरूलाई धाँच्न पुग्छु यथार्थमा ऊबाट भाग्न पुग्छु मैले सीमाको क्रियाकलाप मापदण्ड राखेको पक्कै होइन म उसको गतिविधि सम्झन चाहन्न तर अनायासले उसका सम्झनाहरू आइपुग्छन् र सहेलीको गतिविधिसँग चक्कर लाउँछन् जीवन बाँच्न कसैले सिकाउँदैन नियम रीति चलान चलनले केही कार्य अप्ठ्यारो पार्लान् इच्छा शक्ति हुनेले यी सहज देख्दैनन् आफू हिँड्ने बाटो आफै रोज्छन् म पनि त्यही सोचेर हिँडिरहेँ सीमा नेपाल आएको कुरा चाल पाउन साथ मेरो मुटु जोडले हल्लिन्छ मलाई ऊ कस्ती भई हेर्न मन लाग्छ उसको नम्बर पाए पनि कल गर्ने आँट आउँदैन आट नावनु को कारण मेरा का्पनिक तरंग हो उसले झर्कर बोली उसे अच्छी भूलेक बुझी बितास पर्ला अज ब्रेकअप भाई ये छोटो समय में अर्क संबंध बनाया साल भाई भागा <laughs> बड़ी त मैं उस भूलि सकें पढ़ाई को मैसेज अप्ठारो पार्ष मे सीमाप्रति को भावना साथी राशु उन्हीं राय लिखु उ भावना भी मेरे भादा भिन्न थे त्यसैले म आफूलाई एक आ मान्छे ठहर छु जसले बोले पनि नबोले पनि भूतपूर्व गर्लफ्रेन्डको होस् वा श्रीमतीको होस् चासो राखिराख्छ म मा सीमालाई भेट्ने निर्णय लिन्छु म सहेलीसँग मत लिन्छु उसले सहमति दिएकी छे भनिहालेँ नि त्यसरी मलाई सहेली मनपर्छ किनकि ऊ मलाई म बनिरहन दिन्छे म नर्भस हुँदै सीमालाई भेट्न जान्छु उसको र मेरो बिच नटुङ्गेको कुराहरू छिनोफानो गर्न जान्छु मेरो सोच पुरा हुन पाउँदैन उसले मलाई मात्र बोलाएकी होइन रहेछ कलेज पढ्ने सब साथी भेला भएका रहेछन् मलाई सहेलीको बारेमा खुलाउन मन थिएन गफगाफको सिलसिलामा खुलासा हुन्छ यसमा सीमाको कुनै टिका टिप्पणी हुँदैन सीमाको रूपरेखामा कुनै भाव बदलिने हुँदैन म खुसी हुनुपर्ने हो म रमाउन सक्दिनँ किनकि सीमाले मेरो सम्बन्धको कुनै चासो देखाएकै छैन कुनै पनि कुराको अन्त्य त्यत्तिकै हुँदैन बिना कारण कुनै घटना घट्दैन मैले कारणहरू खासै केलाउन सकिन यस्तै अन्यताका बिच मेरो र सीमाको विषड भयो दुरीसँगै हाम्रो गफगाफ कम हुँदै गयो र एक दिन सीमाले हाम्रो सम्बन्ध सिद्धिएको घोषणा गरी अन्य कारण भनेको बाह्य सम्बन्ध हुन सक्थ्यो न मैले सीमालाई कोही केटीलाई आँखा लगाएँ न उसको कुनै सम्बन्ध थियो हुन त ऊ विदेशमाथि नेपालमा बस्नलाई के था विदेशमा के के हुन्छ भनेर न उसको बोयफ्रेन्ड पो थियो कि थियो भने पनि त मैले टाउको दुखाउनु पर्ने छैन मसँग सहिली छ सहिले सीमाबारे थोरै सोधि र चुप भई भनिहालेँ नि सहेलीलाई यस्ता कुराको मतलब लाग्दैन मलाई सीमाबारे अरू पनि भन्ने चाहना थियो सीमासँग रहेको मेरो अप्ठ्यारो भावना पोख्न मन थियो सहिले चासो दिएन त्यो दिनदेखि सीमाको कुरा भएन सहिलेसँग सिमाको कुरा नभएर पनि मेरो भने सीमासँग कुरा भइरह्यो सीमा विदेशमा पढाइ सिद्ध्याएर आएकीले अल्झनमा थिए नेपालमा कहाँबाट करियर सुरु गर्ने दोधारमा थिए यही भानामा उसको र मेरो कुरा हुन्छ सहिलेसँग मसँग बोल्न छाडेकी छे हो सहिले मसँग बोल्न छाडेकी छे मैले कारण पत्ता लगाउन खोज्दा ऊ नबोलिबस्छे मैले उसलाई फकाउन के के मात्र गरिनँ उसलाई मनपर्ने पेन्टिङको भारतीय राम्रा सन, गीत गीतकार पठाएँ सहेली बोलिन बरु उल्टै हिजो मलाई प्रश्न गरेँ तिमीले मलाई कति माया गर्छौ भनेर मैले पनि गफ दिएँ उसले मेरा आखामा एक एकछिन टल्ल परेर रहेर बोली तिमीलाई कसलाई धेर माया गर्छौ मलाई या सीमालाई उसको प्रश्नले म अक्मा किन्छु मैले उसको आँखा हेरेर भन्न सक्थेँ म तिमीलाई माया गर्छु सहेली सीमा मेरो विगत हो तिमी मेरो वर्तमान हो म नक्कल पार्न सक्थे, किन तिमीलाई डाहा लाग्यो भनेर कुरो टुङ्ग्याउन सक्थेँ यसको मतलब तिमी पनि अरू केटी जस्तै रहेछौ भनी कुरा मर्न सक्थे तर म एक अपराधीझै उभिरहन्छु उत्तर के हो भने अकमकिरहन्छु म मा आफ्नो माया जाँच्न सक्दिनँ बरफ जस्तै सहेली मेरो मायामा पगेर न्यानो पानी बन्थे गरम पानी जस्तै सीमा मेरो मायामा जमेर बरफ बन्थे म कसरी छुट्याउन सक्छु कसलाई कति माया गरेँ भनेर साँच्चिकै भन्ने हो भने मनदेखि भन्ने हो भने म दुबईलाई उत्तिकै माया गर्छु मैले मा ढाँटेको होइन मैले सहेलीलाई धोका दिन खोजेको होइन मैले धेरै पटक भनिसकेँ मलाई सहेली मनपर्छ र मन पर्थ्यो किनकि उसले मेरो जीवनमा दखल दिँदैनथे उसले मलाई म बनिरहन दिन्थेँ आज सहेलीको भिन्न रूप भएको छ ऊ मलाई प्रति प्रश्न गर्न थालेकी छ एकलौटी मायाको दावेदार बन्न खोजेकी छ त्यसले तही जो फैसला गरी यदि तिम्रो उत्तर सही लियो भने हाम्रो यात्रा निरन्तर हुन्छ होइन भने हाम्रो सम्बन्धले यही विश्राम छ आज बिहान सीमाले हाम्रो बिछोड कारण खुलासा गरेकी छ म पूरे रूपमा सहमत हुन नसके पनि आंशिक रूपमा सहमत भएको छु ऊ विदेशीपछि हामीले एक रेखा खिच्यौँ हामीले खुसीको मात्रा पुरा साँडासाँट गऱ्यौँ दुःखको सङ्घर्षको कुरा हामीले लुकायौँ एकअर्कालाई खुसी भएको राम्रो गरिरहेको देखाउँदा देखाउँदै दे हामी असन्तुष्टि बन्यौँ हाम्रो असन्तुष्टिले हामीलाई एक अर्काबाट तानिरह्यो र चुम्बकीय धरातलबाट पहर पुगायो जसअनुसार आज हामी यो अवस्थामा छौँ यो सीमाको धारणा हो मेरो होइन मेरो असहमतिले जन्माएको प्रश्न गर्छु अहिले म उसको लागि को हुँ उसको निर्दय उत्तरले मलाई घायल बनाउँछ घायल त म पहिल्यै भएको थिएँ उसको डोप मेटाउन सहेलीको साथ लिएको थिएँ अब सहेली पनि मसँग फैसला खोज्दैछ सीमा बगेको पानी थिएँ म जमेर बस्ने पाहाड सहेली यही पाहाडमा हुर्केकी बिरुवा सीमा आफ्नो सुलबुल बानी बोकेर समुद्र भेट्न धौडेकी थिएँ म वर्षा हुने आँस लिएर खडा भइरहेको थिएँ वर्षा भयो र मेरो सहारा पाहाडमा उम्रेको बिरुवा बगाएर लग्यो दोस वर्षाको हो तर कारण कमजोर भूमि पहाडको हो अनि म फेरि यक्लो भएँ अहिले मलाई भावना पोख्न साथीहरू चाहिएको छैन रुनका लागि मदिरा चाहिएको छैन म उस्तै छु फरक यति हो अब मसँग सहेली छैन कहिलेकाहीँ सहेलीको आकृति देखा पर्छ तर आवाज सुन्ने हुन्छ बिस्तारै उसको स्मृति पटलको खोजी अन्त्य हुन्छ समयको अन्तरालसँगै मैले सावित्री भेट्टाएको छु सहेली उत्तरी ध्रुव सीमा दक्षिण ध्रुव अबको नयाँ गल्फ्रेन्ड सावित्री भूमध्य रेखा बनोस् जहाँ टेकेर मैले उत्तरी ध्रुव र दक्षिणी ध्रुवको सीमाङ्कन गर्न सकौँ र आफूलाई विवादित सम्बन्धबाट पढाउन सकौँ मेरो घर घर मेरो हरूले विवादित सम्बन्ध शीर्षकको यो संस्मरणसँग यो आवाज मिसाएका छौँ तपाईँले आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया तपाईँले सुनिराख्नु भएको रेडियोको ठेगाना वा इमेलमा यनआरयुएस वान टू थ्री एट र फेसबुकमा नरेन्द्र स्पेस उपाध्यायको मेरो व्यक्तिगत फेसबुक पेज तथा कार्यक्रम मझेरको पेजमा अवश्य पनि गर्नुहोला यही भन्दै आजको लागि भने कार्यक्रम मझेरीको यो श्रृङ्खलाबाट छुट्टिनु पर्ने बेला भइसकेको छ लौ त यतिसम्म रेडियो सुनि साथ दिनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्छु त्यसै गरी यति अबेरसम्म प्रविधिमा बसेर मेरो स्वरलाई आवाजको दुनियाँ मार्फत तपाईँको घर छेउसम्म पुगाउन सहयोग गर्नुहुने प्रविधि तर्फका मित्रहरू रेडियो धनगढीका पुष्प जोशी रेडियो मनको मजेरी पहलवानपुरका शेरबहादुर चौधरी सामुदायिक रेडियो पश्चिम आवाज लमकी कैलालीका आलोक आचार्य र रेडियो सेती बझाङका समी खत्री चारैजनाप्रति पनि आभार प्रकट गर्दै कार्यक्रम मझरीको यो आजको श्रृङ्खला यो बसाइबाट म तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री नरेन्द्र उपाध्याय समर्पण पनि एक सातासम्मका लागि पछेल पर्ने अनुमति माग्छु हुन्छ <laughs> त बिदा जाने बेला सङ्गीतका सुमधुर सुरहरूले तपाईँका सफलताका शिखर सुमुन नमस्कार शुभरात्री प्रिया